नमस्कार उजालो रेडियो नेटवर्क को कारक्रम एकल कविता वाचन में तबला स्वागत है एकल कविता वाचन में आज म यो बिल्कुल पृथक ठा विदेशी भूमि यह कार्यक्रम तैयार यूएई को बरदुबई में रहोक नेपाली चोक भूा ठावलाई ठाव में बस म एकजना कवि भेटे आज एकल कविता भाषण लैपुगे मसंग कवि खगेन्द्र समरस वहां को पूरा नाम खगेन्द्र समरस न्यौपाने भोजपुर में वहाँ जन्मूर वहां को घर अुएई को दुबई में कार्यरत हो भोजपुर में आपू जन्मियों भोजपुर छोडेर मोरङ गइसके पनि उहाँलाई म मा भोजपुरकै हुँ भन्न रमाइलो लाग्छ भनेर मैले यो माइक्रोफोन सुरु गर्नुभन्दा अगाडि मलाई बताउनु भएको छ मैले उहाँलाई ल्याउनुको पछाडि केही दिन अगाडि मैले यही दुबईको एउटा कार्यक्रममा उहाँलाई भेटेँ र उहाँको छन्दमा वाचन गरेको कविता साह्रै मिठो लाग्यो हामी नेपालमा बसेर धेरै छन्द कविका कभी... कविताहरू सुन्छौँ छन्दमा कविताहरू कम सुनेका छैनौँ हामीले तर यो मरुभूमिको माझमा बसेर छन्द कविता सुनाउने कविहरू मलाई लाग्छ हाम्रा हातका औँलाभित्र पनि पुग्ने गरी छैनन् जस्तो लागेर आजको यो कार्यक्रम मरुभूमिको देशबाट मैले ल्याउँदैछु कवि समरसका साथमा म छु कविजी तपाईँलाई स्वागत छ हार्दिक धन्यवाद तपाईँले छन्दमा कविता लेख्ने यहाँ युएईमा कति मान्छे भेट्नुभएको छ साँच्चै भन्नुपर्दा मैले हाम्रो सिर्जना वाचन डबलीकै आधारमा मैले भन्नुपर्दाखेरि एकदमै नगण्य मात्रामा लेख्नुहुन्छ केही कविहरूले तर मञ्चमा आएर वाचन गरेको मैले कमै मात्रामा सुनेको छु तपाईँको भनाइअनुसार चाहिँ सृजना वाचन डबली भित्रका साहित्यिक स्रष्टाहरूमा छन्दमा लेख्नेहरू मैले भेटेको छैन खासै भन्नुभयो लेख्नुहुन्छ तर आएर मञ्चमा वाचन गर्नुभएको चाहिँ मैले सुनेको छैन आजसम्म तपाईँ चाहिँ निरन्तर छन्दमा मात्रै हो म छन्दमा पनि लेख्छु र गजल बहरमा पनि लेख्छु साथै मुक्तकमा पनि कलम चलाउँछु भनेपछि विधा तपाईँका के के मेरो मुक्तक गजल र छन्द लघु कथाहरू पनि लेख्छु आज चाहिँ हामी तपाईँका छन्दका कविता सुनाउँ यो कविताको कार्यक्रममा है त अवश्य अब एउटा सुनाउनुहोस् त सबभन्दा सुरुमा कुन छन्दको छ सा। सुरुमा सार्दुलाई छन्दकै म सुनाउँछु यसको शीर्षक रहेको छ काली बनु निर्मला म कविता सुरु गर्छु कस्तो चुस्त विधान हो मुलुकको पापी खुले आमा छन् कस्तो चुस्त विधान हो मुलुकको पापी खुले आम छन् घुम्छन् रावण मस्तले नगरमा सीता सधैँ हर्दछन् नारी जन्तु समेतमा दमन भो नारी हैरान छन् गाई गोठ लगाम भित्र तर ती साँढे खुले आम छन् गाई गोठ लगाम भित्र तरती साँढे खुले छन् एकलै बस्न र हिँड्न हुन्छ खतरा आफ्नै करेसा पनि सोच्छौँ फूल भने उभिन्छ तर त्यही त्यही फूल काडो पनि चेली दैनिक फस्दछन् बिवसछन् बुवासाहरूका अघि फाँसी दे सरकार नत्र कसरी गिद्दे गिद्धेमती पापी राक्षसक्लिष्ट छन् पुरुषमा के गर्व गर्नु भन छोरो दाजु पिता र भाइ कसरी मानलान र नारी अब छोरी हुन बहिनी दिदी जननी हुन, चिन्दैन मान्छे जब यस्ता हरकतले सबै पुरुषमा लाग्ने छ धाबा माया नाम दि पिता बदनका छुन्छन् कुना कन्दरा छोरीले अब के गरुन् भन तिमी पाहुन् सुरक्षा कहाँ कस्ती चुवाक भनेर कागज चुँडी फाल्छन् लफाङ्गा जादा जाँदा क्याम्पस भाइले अब दिदी गरला रक्षा हरे कालो यौन पिपासुले बदनमा डेरा जमाएछन के देखोष बहिनी नि दुष्ट मनले अन्धो भए यौवन आँखाले दिए पल्ट बहिनी सम्झेर तै कल्पिए नारी हुन्न थिए बलात्कृत यहाँ कल्पेर आमा लिए छैनन्दाजुबुवा र भाइ अबता विश्वासका लायक आफै आज गिरेर फक हुँदै छन् देशका रक्षक पापी राक्षस दुष्ट को समय हो को न्याय देला यहाँ पापी राक्षस दुष्ट समय हो को न्याय देला यहाँ चोकटा लुस्न तयार छन् सब स्वयम् काली बनुन् निर्मला काली बनुन् निर्मला बडा रमाइलो मिठो यो आवाज कवि समरसको हो खगेन्द्र समरस भोजपुरमा जन्मनु भएको र उहाँको घर अहिले मोरङमा रहेको छ तपाई उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र एकल कविता वाचनमा आज हामी कवि समरसका कविता ल्याइरहेका छौँ सधैँ स्टुडियोबाट हामीले प्रसारण गरिरहेका हुन्थ्यौँ आज यति बालुवाको भूमि मरुभूमि र अझ खाडी मुलुक युनाइटेड अरब इमिरेट्समा रहेको नेपाली चोक जहाँ दुबईमा रहेको नेपाली चोक भनेर जहाँ चिनिन्छ त्यो ठाउँमा छौँ बेला बेलामा पृष्ठभूमिमा तपाईँले हवाईजहाजको आवाज सुनिरहनु भएको छ सँगैसँगै रहेको केही कृत्रिम बगैँचाहरू केही प्राकृतिक आ... फुलहरूले बनाइएको बगैँचाको बिचमा छौँ हामी यहाँ र किर्किर किर्किर -किर बिचमा पृष्ठभूमिमा किराका आवाजहरू पनि तपाईँले सुनिरहनु भएको छ यति बेला हामी चारजना बसिरहेका छौँ यहाँ चुपचाप बसिरहनु भएको छ उज्यालो सहकर्मी उमाकान्त पाण्डे म सँगसँगै जसले मलाई समरसँग जोडिदिनु भएको छ र अर्का एकजना कवि केही बेर अगाडि मैले सामान्य परिचय गरेको हुँ मैले नाम चाहिँ सम्झन सकिनँ उहाँ गद्यमा कविता लेख्नुहुन्छ उहाँ पनि सँगै हुनुहुन्छ र यो कविताको बसाई प्रवासको बसाई उहाँहरू निरन्तर रूपमा प्रवासमै बसिरहनु भएको साथीहरूसँग कविता सुन्दै गर्दा म लगभग आँखा डबडब हुने गरी अनुभव गर्दैछु किनकि छन्द जब नेपाली छन्द यहाँ गुन्जिन्छ केही विदेशीहरू यो बाटोबाट बाट हिँड्दै गर्दा पनि हाम्रो छन्दको सायद त्यो जुन संगीत हुन्छ त्यो सङ्गीतले तानेर होला भाषा नबुझे पनि पलक पलक्क फर्केर हेर्दै गएका छन् यो साँझको समय आज दुई हजार साल पुस बाइस गति हामी यो कार्यक्रम तयार गरिरहेका छौँ र तपाईँले रेडियोमा सुनिरहेको आजको बार भने शनिबार हो शनिबारको एकल कविता वाचनमा हामीले यो कार्यक्रम तयार गरेको दुई पुस बाइस गति आइतबार साँझ दुबईको नेपाली चोकमा हो म कवि समरसलाई अर्को कविता वाचन गर्न अनुरोध गर्छु हजुर अर्को कविता मैले अनुष्टोप छन्दमा सुनाउँदैछु शीर्षक रहेको छ लुतो प्रवासमा बसिसकेपछि अलिकति बढी नै देशको चिन्ता हुने हो के हो त्यही भएर मैले देशकै बारेमा लेखेको छु देशमा बढ्दै गएको विसङ्गतिहरूलाई समेटेर लुतो शीर्षकको कविता नभरदै सम्म गोजीति का जात अपूर्ण छ नभरदै सम्म गोजीति का जात अपूर्ण छ कर्मचारी बनेको ऊ भोकाले युक्त व्याप्त छ पैसाले खटिरह निका हुन्छन् कन्याउँछ भ्रष्टाचारी चा। लुतो आयो कार्यालय चिलाउँछ भ्रष्टाचारी चा। लुतो आयो कार्यालय चिलाउँछ नेताका थुकमा कस्ता भाइ र सकिटाँडु छन् जनता मख पारेर निर्धक्क सलबलाउँछन् नेता सत्ता पुगे पश्चात् कुर्सी मन झुटो झुटो लुतो आयो सरकार चिलाउँछ झुटो झुटो लुतो आयो सरकार चिलाउँछ म चाहिँ पहाडको ऊ हो हिमाली ऊ मधेशको कसैले किन भन्दैनन म हुँ नेपाल देशको धर्म र का नाम ल्याई किटाणु आउँछ एउटै माला सयौँ थुङ्गा फुलबारी चिलाउँछ एउटै माल सयौँ थुङ्गा फुलबारी चिलाउँछ औषधि म्याद गुज्रेका झन् बिरामी कमाउँछ मृगौला चोर नबेरथैमा चल्य क्रिया गराउँछ डाक्टर सरकारी हो मेडिकल कन्याउँछ माफियाको लुतो आयो अस्पताल चिलाउँछ माफियाको लुतो आयो अस्पताल चिलाउँछ छोरो मुन्द्रा र फाटेको जिन्स लुगा लगाउने छोरीले नाइटो तिग्रा निसङ्कोच फिजाउने लोक संगीत टाढा भो डिस्को गीत कन्याउँछ पश्चिमाको लुतो आयो संस्कार यो चिलाउँछ निष्पक्ष सत्य लेख्दैन कि मसीभित्र खोट छ पत्रकार कहाँ हेरौँ कलम होइन नोट छ दोषी निर्दोष निर्दोष दोषी भन्दैछ पाउँछ दलगत लुतो आयो अखबार चिलाउँछ दलगत लुतो आयो अखबार चिलाउँछ कर्णाली गण्डकी कोशी सधैँ आँसु बगाउँछन् बेचिदिए सिमा पारी उतै गरा भिजाउँछन् सुस्तामा खटिरा आयो लिपु लेकन्याउँछ छिमेकीको लुतो आयो सिमानायो चिलाउँछ छिमेकीको लुतो आयो सिमानायो चिलाउँछ आफ्नै भण्डारको मानो अरकै आई आउँछ मेरै चामल बेचेर उल्टै ऋण थमाउँछ ताला स्वदेशको आफ्नै साँचो अर्कै कन्याउँछ विदेशीको लुतो आयो सार्वभौ मचिलाउँछ विदेशीको लुतो आयो सार्वभौ मचिलाउँछ आन्दोलन बिना रत्ती सुन्दैन बहिरो छ यो जल्दै तापसानाले गणतन्त्र मुडो भयो भ्रष्ट विरोधी सिद्धान्त भेटे घाँटी समाउँछ निरङ्कुश लुतो आयो लोकतन्त्र चिलाउँछ निरङ्कुश लुतो आयो लोकतन्त्र चिलाउँछ बड़ा मीठो खगेन्द्र समरस को कविता अनुष्टूप छंद में हमी सु मैं कई बार अगि थे हमी आज दुबईको नेपाली चोकमा छौँ र एउटा सानो पार्क जस्तो छ यहाँ पार्क नै छ एकजना अरका कवि पनि मसँग हुनुहुन्छ उज्यालो सहकर्मी उमाकान्त पाण्डे पनि हुनुहुन्छ हामी यो पार्कमा हिँडेर आउँदै गर्दा पाँच मिनट दुरीको बाटो हिँडेर आउँदै गर्दा उमाकान्तजीले भन्नुभएको एउटा वाक्य सम्झन्छु सुरु सुरुमा नेपाल आउँदा नेपालबाट यहाँ आउँदा माथि आकाशमा हवाईजहाज उडिरहँदाखेरि गर्मीमा यहाँ काम गरिरहँदा यो हवाईजहाजले कहिले आफूलाई लिएर जाला जस्तो लाग्थ्यो आमाले जब फोन गर्नुहुन्थ्यो हामी एयरपोर्टमा काम गरिरहेको छौँ आमा भनेर ठुलो काम गरे जस्तो बताइन्थ्यो तर एयरपोर्ट त एयरपोर्ट बन्दै गरेको एयरपोर्टमा काम गरिरहेको हुन्थे भन्ने खालको अनुभव बताइरहनु भएको थियो म उमाकान्तजीसँगै छु र यति बेला म यो कार्यक्रममा अलिकति आवाज उमाकान्तजीको पनि जोड्नलाई चाहन्छु उमाकान्तजी तपाईँले समाचार त धेरै लेख्नुभयो होइन यहाँबाट बसेर युएका संवाददाता उमाकान्त पाण्डे भनेर जति बेला नै तपाईँले लेखेका समाचार आउँछन् तर साहित्यकर्मीहरूसँग हुन त सृजना बाचण्डवलीका कार्यक्रमहरूमा तपाईँ पुगिरहनुहुन्छ यस्तो खालको छन्दका कविता सुनिरहँदा एउटा नेपाली भएको हिसाबले कस्तो अनुभव हुन्छ भर्खरै उहाँले पनि एउटा कविता सुनाउँदै हुनुहुन्थ्यो काली भन निर्मला कहिलेकाहीँ कतिपय अरू साहित्यकारहरूले अरू रचनाकारहरूले पनि यस्तै खालका छाती भक्कानिने शब्दहरू उकेल्नुहुन्छ त्यो सुन्दाखेरि त पक्कै पनि परदेशमा छौँ परदेशमा हुँदाखेरि घर देशको देश देश माया त सबैलाई लाग्छ पनि तर घर बस्ने नेपालीले भन्दा परदेशमा बस्ने नेपालीले झन् देश ने र देश नेपालीप्रति गर्ने माया चाहिँ बढेको जस्तो भान हुन्छ र त्यसैको एउटा उदाहरणका रूपमा देख्न सकिन्छ यी साहित्यकारहरूको जमघटमा सर मिठो र यो प्रतिनिधि आवाज हो मरुमीमा सबै वैदेशिक रोजगारीमा आएका नेपाली युवाहरूको आवाज मैले यति बेला उमाकान्तजीको आवाजमा भेटेँ अब म फेरि कवि खगेन्द्रतिर फर्कन्छु तपाईँले कविता लेख्न थाल्नुभएको कति भयो मैले छन्दमा कविता लेख्न थालेको लगभग डेढ वर्ष मात्रै भयो सिक्नुभयो मैले यसको श्रेय सामाजिक सञ्जाललाई नै दिनुपर्छ मैले कुनै एकजना मात्रै कविको समक... उदाहरण दिएँ भने उहाँहरूप्रति अन्याय हुन जान्छ तर सबभन्दा सुरुमा मलाई छन्दमा लघु गुरु चिनाउने गुरुको नाम लिनुपर्दा मैले गणेश प्र प्रसाद खतिवडाको नाम लिनुपर्छ त्यस पछाडि सामाजिक सञ्जालमा धेरै गुरुहरूबाट मैले थोरै थोरै सिकेको छु सबैको नाम लिन अहिले सम्भव छैन यसरी नै मैले सिकेको आज जहाँ बसेर हामी यो कार्यक्रम तयार गरिरहेका छौँ तपाईँको कोठाभन्दा कति डिस्टेन्समा छ म त यहाँको ठाउँ केही पनि बुझ्दिनँ तपाईँहरूले बताएअनुसार दुबईको नेपाली चोकमा छौँ हामी यति त्यति मात्रै थाहा छ भन्नुहोस् त तपाईँ यो आफ्नो छन्दको कविता आफ्नो देश मातृभूमि मार्फत चाहिँ पुर्याउनको लागि यो कविता सुनाउनको लागि तपाईँ कति दुरीमा आउनुभयो तपाईँ ड्युटी सुधार आउनुभएको नि यति बेला साँझको लगभग आठ बजेको छ होइन साढे आठ बजेको छ नेपालमा साढे दस भइसकेको छ रातिको र रा, हामीले यो कार्यक्रम तयार गरिरहेको मिति दुई हजार पचहत्तर साल पुस बाइस गतेको मैले एकपटक फेरि जोडेँ कति दुरीबाट आउनुभएको तपाईँ यहाँबाट लगभग म बस्ने चाहिँ साठीदेखि पैँसठी किलोमिटरको दुरीमा छ र म चाहिँ अहिले कोठाबाट आएको होइन म सिधै ड्युटी सकेर ड्युटी पश्चात् यहाँनिर आएको छु तपाईँलाई सुटेबल हुने समय भएर हामीले यो साँझको समय पारेका थियौँ झिसमिसै अँध्यारो छ केही जोडी विदेशीहरू बेला यो बाटोबाट गुज्रिरहेका छन् सायद तपाईँले नबुझ्ने भाषा पनि सुनिरहनु भएको छ हाम्रो छेउबाट गएको तर हामी चार नेपालीहरू मजाले पल्लटि कसेर यो पार्कको एउटा सिटमाथि बसेका छौँ र कविताको कार्यक्रम तयार गर्दैछौँ मैले अघि कार्यक्रम सुरु गर्नुभन्दा अगाडि तपाईँको घर कहाँ भनेर सोधेँ म भोजपुरमा जन्मिएको मोरङमा अहिले घर हो भोजपुरमा केही छन् तर म भोजपुरको बनाउन रुचाउँछु भन्नुभयो अब एकचोटि युएईबाट कल्पनाको हवाईजहाजमा चढौँ काठमाडौँ पुगौँ अर्को प्लेन चढ्ने हो कि अथवा बस चढौँ भोजपुर पुगौँ र फर्काउँ न तपाईँको बाल्यकालतिर बाल्यकालभन्दा मेरो भोजपुर सदम सदरमुकामबाट लगभग एक घन्टा उत्तरमा भैँसी पङ्खा गाविस भन्नेमा मेरो जन्म भएको हो लगभग स्कुल पढ्नलाई पनि मैले दुई घन्टाभन्दा बढी चाहिँ पैदल हिँडेर जानुपर्थ्यो मैले मावि स्कुल पनि लगभग दुई घन्टा पैदल हिँडेर जानुपर्थ्यो विद्योदय उच्च मावि त्यहीँबाट हाम्रो अहिले राष्ट्रपति हुनुहुन्छ उहाँ र म पढेको स्कुल र उहाँ र म पढेको कलेज पनि एउटै उहाँ र मलाई पढाउने टिचर पनि लगभग केही वृद्ध शिक्षकहरू हुनुहुन्थ्यो उहाँहरू पनि लगभग एकै थियौँ होला कति मिठो गरी बताइदिनुभयो राष्ट्रपति अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारी जुन स्कुलमा पढ्नुभएको तपाईँ पनि त्यही स्कुल पढ्नुभयो होइन भोजपुरको त्यो ठाउँमा जन्मिनुभयो तपाईँ र दुई घन्टा हिँडेर गएर पढ्नु है अनि त्यसपछि कविताको चेत त त्यति बेलैबाट होला त्यही स्कुलले दियो त्यति बेला साहित्यप्रति रुचि चाहिँ थियो तर यसरी कविता यसरी लेखिन्छ भन्ने कुरोको ज्ञान थिएन जसरी हामीले स्कुलमा स्कुल लेभलमा हुँदा जस्तै देह र आत्मा इच्छा कविता पढिन्थ्यो तर त्यो छन्दमा हो कि होइन त्यो छन्दको ज्ञानै थिएन त्यति र गुरुहरूले पनि त्यसलाई यसरी वाचन गरेर सुनाउनु हुन्न थियो यदि यसरी वाचन गरेर यति मिठो यसको वाचन हुन्छ भनेर जानेको भएदेखि त्यति बेलैदेखि लेख्न सुरु गरिन्थ्यो होला तर त्यो सौभाग्य मलाई मिलेन मैले पछि यहीँ मरुभूमिमा आइसकेपछि सामाजिक सञ्जालमा जोडिँदै गएँ मित्रहरू जोडिँदै गानुभयो त्यसपछि मात्रै मैले सुरु गरेको लेख्न चाहिँ साहित्यप्रति चाहिँ रुचि पहिल्यैबाट थियो अब तपाईँले मलाई यति फसाद पार भयो कि कविता सुनाउँ कि कुराकानी सुनाउँ जस्तो भयो कुरा उत्तिकै मिठा छन् कविता झन् मिठा छन् त्यो भएर एकछिन म कुरालाई रोकेर तपाईँलाई कवितातिर लैजान्छु अबको कविता नबस्सम्म रस छन्द यो पिङ्गल छन्दभन्दा बाहिरको छन्द मैले आफै रचना गरेको छन्द भन्नुपर्छ यसलाई यो पिङ्गल छन्दभित्र सायदै छैन होला यदि जुझ्न गएँ म त्यसको लागि क्षमा छु मलाई जानकारी भएछ भने यो नहुनुपर्ने हो कविताको शीर्षक रहेको छ देशको बिलौना र पुकार यहाँको माटोमा जनलहरमा त्रास बढ्दै गएको छ चढे ठूला मात्रै कति कति उभो देश डुब्दै गएको छ लुट डाका नै अधिपति बने बन्छ होला र नेपाल धराको चिन्ताले धुरुधुरु रुदै भेटिए कन्दर ताल कसैले उक्सायो भर परिसबै युद्धमा होमिएका छन् कसोरी सम्झाउँ फरक थरका दुष्ट जस्तै बनेका छन् तिमी नेपाली हो नगर झगडा धर्मको नाउँ बेचेर स्वयम्भू इस्लामी पशुपति दुखे चर्चमा चोट देखेर हिमाली डाँडाका र समतलका एक सन्तान होइनौ र सबै नेपाली ने नै ने र पनि किन हो अंश चाहिन्छ भन्छौ त शागई चर्ने खेल्ने जमिन कुन चाहिँ दुष्ट आएर भत्कायो कटै डाफे कोइली अब दिन दिनै गर्न थाले बिलाउन आयो जमाना उल्टो भो अवश्य खतरा जिन्दगी शुद्ध मान्छेको परे राम्रा फन्दा दलबल सबै भेटियो क्रुद्ध मान्छेको यहाँ हत्या हिंसा किन प्रचुर भयो भाउ नै छैन मान्छेको गनायो कर्णाली रगत मिसियो भित्र मान्छेको बडाको गोजीमा छन् नियम सबै देशको हाल साक्षी छ नदी खानी बेचे अब प्रकृतिको अस्मिता लुट्न बाँकी छ बने कत्र कत्र महल फाटमा अन्न फल्ला के नउब्जाए केही फल मिसिनले भोलि के, के खान्छ चल्लाले बसेका कुर्सीले उठर गर यहीँ सिर्जना रोजगारीको निशाना मेटाउँ र उदय नहोस् देशमा भ्रष्टचारीको कमाएको देख्छौ किनकि मरुमा ती युवा बैस बेच्दैछन् खुशी देख्यो होला तर हिमगिरी आँसु रोकेर हाँस्दैछन् मगोरखाली भन्दै झनमखमली सानले फुल्न खोज्दैछ पुगोस इच्छा चुम्दै रसभ्रमरले घुम्न नेपाल रोज्दैछ उठौँ सारा भुल्दै प्रणय सुफति वीर वीरता बचाउँयो युवा बोकी आऊ मुलुक मनमा देश हाम्रो उठाउँ यो युवा बोकी आऊ मुलुक मनमा देश हाम्रो उठाउँ यो देश हाम्रो उठाउँयो कवि खगेन्द्र समरस को आवाज में तब कविता सुनी रह कमजोरी कति शक्ति मो पर्घेन लं तर यती बेला यो मरुभूमि को देश यूनाइटेड अरब इमिरेट्स को दुबई र दुबईमा रहेको नेपाली चोकमा बसेर उहाँले वाचन गरिरहनु भएको छन्दका कविताहरूले मेरो मात्र होइन यो रेडियो सुनिरहनु हुने सबैको मनलाई आकर्षित गरिरहेको छ तानिरहेको छ भन्ने मैले विश्वास लिएको छु हामी उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा छौँ र एकल कविता वाचनमा आज भोजपुरमा जन्मी युनाइटेड अरब इमिरेट्समा अहिले दुबईमा कार्यरत साथी खगेन्द्र समरसका कविताहरू सुनिरहेका छौँ उहाँका अरू कविताहरू र कुराकानी लिएर केही बेरमा आउनेछौँ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना रस्तुति को समिश्रणल कविता सीधा कूरा प्रश्न विचार उजालो रेडियो नेटवर्क जागृति चेतना रस्तुति को समिश्रणल कविता कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ आजको एकल कविता वाचन मैले युनाइटेड अरब इमिरेट्स युएईको दुबईमा बसेर तयार गरिरहेको छु दुबईको नेपाली चोकमा बसेर तयार भइरहेको यो कार्यक्रममा आज मसँग कवि खगेन्द्र समरस हुनुहुन्छ उहाँको जन्मघर भोजपुर अहिले पछिल्लो समय मोरङमा घर छ र पछिल्लो केही वर्षदेखि उहाँ दुबईमै कार्यरत हुनुहुन्छ वैदेशिक रोजगारीका सिलसिलामा यहाँ आइपुग्नु भएको र निकै मिठो छन्दवाचन उहाँले गर्नुहुन्छ र यसैकारण मैले उहाँलाई आज भेटेको छु र दुई हजार साल पुस बाइस गतेको आइतबारको राति यति करिब यहाँको समय नौ बज्दै गर्दा हामी यहाँ छौँ र प्रसारण चाहिँ तपाईँले आज शनिबार राति सवा देखि दस बजेसम्मको एकल कविता वाचनमा सुनिरहनु भएको छ म एकपटक फेरि यहाँको वातावरणलाई अवगत गराउँ एउटा सानो पार्क छ यहाँ किर्किर किर्किर -किर तपाईँले विभिन्न किराहरूको आवाज सुनिरहनु भएको छ झिलिमिली बत्ती असाध्यै सुन्दर सहर कृत्रिम कृत्रिमता धेरै देखिन्छन् तर कृत्रिमताले भरिपूर्ण बनेको सहर निकै सुन्दर र महँगो सहर पनि भनेर चिनिन्छ दुबईलाई यो ठाउँको साँझमा हामी झिलिमिली बत्तीका माझ एउटा पार्कमा एउटा बेन्चमाथि बसेर यो कार्यक्रम तयार गरिरहेका छौँ कवि खगेन्द्र समरस हामीसँग हुनुहुन्छ उज्यालो सहकर्मी उमाकान्त पाण्डे जसले मलाई उहाँसँग जोडेर सम्बन्ध छेतोको काम गरिदिनु भएको छ उहाँ पनि सँगै हुनुहुन्छ र अर्का एकजना कविसँगै हुनुहुन्छ डिएल घिमिरे मैले अघि बताएको थिएँ मैले उहाँको नाम चाहिँ अघि बताउन सकेको थिएन हामीले विश्राम गर्दै गरेको बेलामा मैले उहाँको नाम सोधेँ र एउटा कविता तयार राख्न पनि उहाँलाई भनेको छु तर यति बेला म खगेन्द्रजीतर्फै फेरि फर्कन्छु कविता अहिलेसम्म मैले लगभग पन्ध्रवटा छन्दमा लेखेको छु आफ्नो छन्द ठिक छ कि छैन भनेर जाँच्ने कसौटी के हो कसौटी थाहा भइहाल्छ त्यो गण याद राख्नुपर्छ गण याद राखेपछि थाहा भइहाल्छ र त्यसलाई वाचन गर्दा गर्दै पनि जब वाचन मिलेन जहाँ अड्क्यो त्यस छन्द भङ्ग भयो भन्ने जानकारी भइहाल्छ अब अलिकति तपाईँको दुबईमा गर्ने काममा पनि फर्किन्छु म के काम गर्नुहुन्छ कति भयो यहाँ आएर बस्नुभएको तपाईँले मेरो भेट त भर्खर पाँच मिनट भयो अस्ति झुलुकै एकचोटि भएको थियो अनि भेट्नुपर्छ है हामी भनेर छुट्ट्यौँ आज भेट भएको छ यो रेकर्ड सुरु गर्नुभन्दा अगाडि पाँच मिनट हाम्रो अनौपचारिक कुराकानी भयो त्यति मात्रै मैले सोध्नै पाएको छैन भन्नुहोस् त तपाईँको कामबारेमा म सेक्युरिटी गार्डमा काम गर्दैछु विगत पाँच वर्षदेखि सेक्युरिटी गार्डमा काम गर्नु भनेर हामीले हिंताबोध गर्नुपर्ने अवस्था छैन नि यो ठाउँमा त होइन त्यस्तो छैन सेक्युरिटीमा लगभग रेस्पेक्टेड जब नै मान्नुपर्छ यसलाई त्यस्तो छैन जस्तै नेपालमा इन्डियामा जुन किसिमको अलिकति हेआएको भावले यस सेक्युरिटी गार्ड पो है भन्ने त्यस्तो किसिमको यहाँनिर छैन हिजो एकजना नेपाली भेटिनु भएको थियो उहाँले भन्नुहुन्थ्यो म सेक्युरिटी गार्डमा काम गर्छु र सेक्युरिटी गार्ड ड्युटी बस्दा बस्दै आफ्नो कामहरू कम्प्युटरमा गरिरहन पनि भ्याउँछु म मा, भनेर भन्नुहुन्थ्यो बडा रमाइलो लागेको थियो मलाई तपाईँले अहिले भनिरहँदाखेरि पनि मलाई तिनै कुराहरू याद आयो विदेशीहरू हाम्रा छेउछाउमा हिँडिरहेका छन् पृष्ठभूमिमा हामी यो आवाज सुन्न सक्छौँ यति बेला मलाई फेरि तपाईँको कवितातर्फ फर्कन मन लाग्यो अब मैले सुनाउने कविताको शीर्षक रहेको छ तलब यो शिखरि सन्दर्भमा महीनामा आयो हतपत गयौ तीन दिनमय तिमी ती नारीकामा शिखर गतको श्र है यता टाल्यो अर्को तिर पनि दुलो भोजन ठुलो सिउन्दरजी खल्ती अब तल बटिकने किसिमको सधैँ पत्नी गर्छिन गन गन अनेकौँ थरी थरी भयो पन्चानब्बे जब कि दशको पाउडर भिखारी लोग्नेको कति दिन शहु तु छ उपमा बडाऊ मोटाउ प्रिय तलब तिम्रो वरिय तिमी लोभी भन्दै तल तल खसाल्छन् निशा सधैँ रितो खल्ती भनन लु गरौँ के म बिचरा लगानी धेरै छन् नगद पुरो बे म तलब यसो थोरै ठर्रा पिउन पनि धन्दैन तलब बिरामी छन् ऐया गरिकन बुवा फेरि घरमा सिकिस्तैछिन् आमा हरदिन दिन सुने यही खबरमा निभा छोरोको अलिकति मकर त ब्यालुअब यही बिन्ती मेरो बड़न न यसो पाली त तलब भै स्वा जैले पनि हृदय रोकिन्छ यसरी परीक्षा छोरोको जब नजिक धडकन बढी चलौँ भन्छे छोरी पनि कलि जमाना अनुरूप यदि बढ्दै नौ नै मनस नराख्नेछु तलब हामी कविता सुनिरहेका छौँ कविता खगेन्द्र समरसको सुन्दा सुन्दै म अर्का कवितिर फर्कन्छु अर्का कवि नवलपुर उहाँको घर हो र डिएल घिमिरे उहाँको नाम हो कति वर्षदेखि हुनुहुन्छ यता यता भयो चार वर्ष जति भइसक्यो के काम गर्नुहुन्छ म चाहिँ आफ्टर सेल्स सर्भिसमा यो एमोजोन पनि कम्पनीको आफ्टर सेल्स रिपेयर रिपेयरको काम गरेछ हामी कविता कतिपय को लेख्न भ्याउनुहुन्छ कविता अचेल अलिक कम भएको छ पहिलाभन्दा कविताको शीर्षक पर्यावाचिक अह म चाहँदै चाहन्न मेरा कवितामा बाका दुःखहरू आउन् तर बर्खे पानीले भिजेको पिँढी जस्तै कविता नितुक्क भिजेको हुन्छ बाको वेदनामा कविताका अक्षरहरू कलेटा परेका ओढझ झैँ फुस् लाग्छन् ती अक्षरहरू जसले न्याय दिलाउन सक्दैन बालाई जति उकाउन खोज्छु बाका वेदनाबाट कवितालाई उति घुलित भएर उति घुलित भएर आउँछ पानी र चिनी जस्तै जारी रहेको यो निर निरर्थक प्रयास इन्द्रीबाट निलो रंग निकाल्नु जस्तै हो ओबा तिमी र कविता पर्यावाचिक हुन मेरा लागि जसरी म तिम्रा दुःखहरू बेचेर कविता लेख्छु नि मेरो छोरीले उसका बाका लागि यी भुइँ अक्षरहरू कोर्न तिमी त्यो आकाश हौ जहाँ सूर्य अडिएर उज्यालो भएको छ पृथ्वी रमाएका छन् बचेराहरू ढुक्क छन् ओथेराका माउहरू तिमी त्यो उज्यालो हौ आफू जलेर छरेका प्रकाशबाट निस्कने कविताका रात अक्षरहरू जसले तिमीलाई पन्छाएर जनताका गीत लेख भन्छ तर तिमी छुट्टिनै सक्दैनौ मेरा अनाहात अक्षरहरूबाट धन्यवाद धन्यवाद साह्रै मिठो कविता सुनाउनु भयो डिएल घिमिरेले हामी छन्दका बिचमा थियौँ र एउटा गद्य कविता सुन्यौँ झन मिठास थपियो एक किसिमले दाल भात तरकारीको बिचमा मिठो अचार आए जस्तो भयो म फेरि छन्द कवितर्फै फे फर्कन्छु खगेन्द्र समरस जसलाई आज मैले एकल कविता वाचनका कविका रूपमा ल्याएको छु र उहाँ अर्को कविता लिएर तयार हुनुहुन्छ अर्को मैले सुनाउने कविताको शीर्षक रहेको छ गुरुको गरिमा यो पनि सार्दुल छन्दमै छ देव अग्रज चेतना अनुजमा साहित्यको तपकना आफ्नै पौरखले उठेर लहरो चढ्दैन थाक्रक्रो बिना मात्रै शब्द फरेर हुन्न कविता जीवन्त मेसो बिना पानी बग्दछ यत्र तत्र भुइँमा खोलो कुलेशो बिना जान्नेले यति भनिदिनु कति कहाँ गल्ती भए शब्दमा यात्रीले पथ बिर्सियो यदि भने पुग्दैन गन्तव्यमा के सुध्रिन्छ मार्ग दर्शन बिना कोही मूर्ख मान्छे भन घोडा नै पनि के लगाम नभए हिँड्ला र सोझो पथ के लाएर सहस र बैगुण सबै फ्याल्ने गरौँ त्रास दि राम्रो बाँध बुन्यौँ भने विपतमा पारदैन कोशी नदी आहा आहाआ भनेर मात्र कविता बन्दैन सत्सिर्जना भत्केको पथ ठिक हो भनिदिए लड्ने छ यात्री त्यहाँ लेख्छन् लेखक हौसला मिलिरहे साहित्य सत् सिर्जना हार्ने दौड निजी छ धावक त्यहाँ पाए त उत्प्रेरणा साँच्चै निखर काव्य बन्छ गुरुले आँखा चलाएपछि मैलो वस्त्र टलक पर्छ जसरी सोडा लगाएपछि धेरै राम्रो धेरै धेरै मिठो कविता हामी सुन्दा सुन्दै समय गुज्रिँदै गरेको मलाई अनुभव भइरहेको छ अब एउटा कविता बाकी छ खगेन्द्र सम्राटजी तपाईँले त्यसै गरी एउटा तयार गर्नुहोला र त्यो कविता वाचन गर्नुभन्दा अगाडि मलाई अझै केही कुराहरू सोध्न मन छन् तपाईँसँग यति म नेपालबाट एउटा साहित्यिक कार्यक्रमका साथ तपाईँसँग बसिरहेको छु यो मैले मेरो यो प्रविधिभित्र तपाईँको आवाजलाई कैद गरेर लिएर गएर उज्यालो मार्फत देशैभरि पुग्नेछ हुनसक्छ तपाईँको परिवारले पनि तपाईँको यो आवाज सुनिरहेको छ के सन्देश लिएर जाउँ हार्दिक धन्यवाद भन्न चाहन्छु मलाई यो अवसर प्रदान गर्नुभयो मैले आजसम्म खासै यस्तो मञ्चहरू पाएको थिइनँ मलाई एकैचोटि उज्यालो नाइन्टीबाट प्रसारण हुने एकल कविता वाचनमा अतिथिको कविको रूपमा निम्तो गरिदिनुभयो धेरै धेरै धन्यवाद भन्न चाहन्छु हजु। हजुर लगायत हजुरको होली युनिट उजा उज्यालो नाइन्टी परिवारप्रति अरू कविहरू जो चाहिँ नेपालमा युए हुनुहुन्छ युएभित्र पनि हुनुभएको छन्द कविता लेख्ने कविहरूको कहिलेकाहीँ यसो भेटघाट भएर छन्द कविता सुन्ने सुनाउने परिपाटी बसाल्न सक्ने सम्भावना कतिको छ यहाँ विशेष गरी यहाँ यहाँ प्रवासमा भनेको छुट्टी मिलाउनलाई धेरै समस्या पर्छ यदि छुट्टी मिल्ने भएको विकली अफ हुने भएदेखि त्यस्तो अवसर मिलाउन सकिन्छ तर मेरो छुट्टी आज भयो अर्को अर्को दिन अर्को छुट्टीको पनि टुङ्गो नहुने भएको कारणले टाढा टाढा बस्नु हुँदो रहेछ धेरै टाढा टाढा त्यही भएर हामीले जुन द्वैमासिक रूपमा सञ्चालन गर्दै आएको सिर्जना वाचन डबलीमा पनि छुट्टी नमिलेकै कारणले धेरै सर्जकहरू उपस्थित हुनलाई धेरै हम्बे हम्बे नै पर्छ त्यो मेरो भेट मिलाउनै तिन दिन लाग्यो आज हजुर अवश्य साँझको बेलामा बसेर कुरा गरिरहेका छौँ अवश्य पनि तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्नु पऱ्यो युएईमा बस्नुहुन्छ तपाईँ नेपालबाट अथवा अरू कुनै देशबाट अथवा युएभित्रकै साथीहरूले सम्पर्क गर्न खोज्नुभयो भने कसरी गर्न सकिन्छ मेरो फेसबुक आइडीमा सर्च गर्न सक्नुहुन्छ नेपालीमा मैले लेखेको छु खगेन्द्र समरसने उपाने मेरो नाम र इमेल मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ इमेल मार्फत खगेन्द्र समर्पण एट द रेट जिमेल डट कम केएचए जिईएनडिआरएसएमएर पिएएन एट द रेट जिमेल डट कम अनि युएभित्रै बस्ने स्रष्टाहरूले त फोन गर्न खोज्नुहुन्छ नि फोन गर्न अहिले नेटको सुविधा भएको कारणले गर्दा गर फोन मैले कम्पनीको फोन मात्रै प्रायः युज गर्छु मेरो पर्सनल नम्बर मलाई आफैलाई पनि याद रहँदैन ठिकै छ अब एउटा कविता हामी मिठो सुनेर अनि बिदा माग्छौँ एकल कविता वाचनबाट मैले अन्तिममा सुनाउँदैछु पञ्चचामर छन्द कविता म परिधि कर्तव्य र दृष्टान्त शीर्षकको कविता उदा हुँदैन सूर्यले भुलेर पूर्वको दिशा भएर सभ्य पुत्रले न बिर्सिनु बुवा मुआ, बगेर तालती सबै गए रहन्न ताल नै मको हुन्न बिर्सिए रहन्न भोलि जिन्दगी सदैव ती किताबका महत्व शिष्यले बुझुन् सुज्ञान छर्छ शब्दले कदापि तीन मेटिउन् नराख मूर्ख पाइला दुई अलग नाउमा कदापि मृत्यु माफ नै हुँदै नराख ध्यानमा बिहान रोज रातका प्रकाश पिण्ड छेकिउन् प्रभात छिप्पिँदै गए बुझेर शीतले सुकुन सदैव बजुन झुल्किए अमा हुँदैन ब्योममा बुझेर अर्थ सृष्टिको म कोहुराख ध्यानमा छपङ्ख साथमा गयो चराउडेर बेममा अठोट मात्रले कहाँ सकिन्छ उन्न मानव असत्य सत्य पार्न त्यो धुरी चढेर हुन्न नि बढोस् न जति नै कदापि चन्द्र छुन्ननी। ढिपी गरी बसन्तले फलाउँदैन का फल छ मङ्सिरे अनाज बुझेर दिन्छ चामल लि घमण्ड अग्निले जलाउला कहाँ जल नदेखर्ग स्वप्नमा फुलेर दैत्य पातल प्रयास गर्छ मूर्खले ढलाउने छु पर्वत र धानका परालमा कहाँ बहन्छ विद्युत मनुष्य तीव्र चाहले त्यसै धकेल्छ दुःखमा मजेछु सिद्ध नै छु यो बुझौँ सधैँ बसना बुझौँ सधैँ धन्यवाद धेरै धेरै धन्यवाद खगेन्द्र समरसी तपाईँलाई भोजपुरमा जन्मिनुभयो मोरङमा अहिले घर छ युनाइटेड अरब एमिरेट्समा काम गरिरहनु भएको छ दुबईमा तपाईँका यी सुन्दर कविताहरू यस्ता कविताहरू अरू पनि जन्मिउन् र तपाईँको छन्द साहित्यमा अझ धेरै ठुलो योगदान बढ्दै जाओस् हाम्रो शुभकामना साधुबा हार्दिक धन्यवाद हजुरलाई पनि हाम्रो सिर्जना वाचन डबलको कार्यक्रमको निम्तो स्वीकार र यहाँ सम्पन्न पालिदिनु भएकोमा मेरो व्यक्तिगत तर्फबाट र सिर्जना वाचन डबलयुईको परिवारको तर्फबाट पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौँ हवस् त आजको कार्यक्रम एकल कविता वाचनबाट खगेन्द्र समरस कविसँगै उहाँका कविता वाचन सँगसँगै म अच्युत घिमिरे पनि विदा हुन्छु नमस्कार शुभरात्री भावना जागृति चेतना रस्तुति को एकल समिश्रणन